बोलो हरिहर भगवान को हरिहर भगवान को शंकर भगवान तो कोमल चरण को स्पर्श जटा में होने बितीक भाव सो और वहां तुभूति भो जिन ब्रह्म लोक पतित पावनी गंगा जी को कलकल कलकल -कल धारा वहां को जटाजुट में झर्द खरीन परम सुखद परम शीतल अनुभूति अभी दोहोर र परमानन्द मग्नर भाव समाधिस्तो बोलेन त्यसपछि उठेर चिरजीवो नन्द लाला चिरजीवो नन्द लाला हे श्यामचुन्दर सधैँ तिम्रो यो रूप देख्न पाइयो सबले देखाउन आनन्दित गर सबैलाई भन्दै आशीर्वाद दिँदै त्यहाँबाट बिदा हुनुहुन्छ कृष्ण घन श्याम तेराम राधे गोविन्द राम राम राम राधे गोविंद हरि बोल कृष्ण घनश्याम तेरा नाम अनमोल राधे गोविंद हरि बोल हरि बोल राधे गोविन्द हरिबल हरिब हरिबल हरिब हरिबल हरिब राधब रा बाल मुकुन्द भगवानको गोपाल कृष्ण भगवानको यसै गरी परम मङ्गलमय लीलाहरू प्रभुका बाल लिलाहरू चल्दै गर्छन् एक जे सदा माताले राम्रा राम्रा गोरसका पात्रहरू सजाएर जहाँ राख्नु भएको त्यो ठुलो दिव्य भवन थियो भगवान श्याम सुन्दर त्यहाँ पस्नुभयो र एउटा ठुलो चाहिँ ठुलो चाहिँ मटका लिएर तल तलको माखन झन मिठो हुन्छ भन्दै भित्र हात घुसारेर निकाल्दै खाँदै गर्दै चाहन्छन् साइ चाहिँ यताउता साइ चाहिँ आवाज केही पनि छैन कतै सुनसान क्या हो कृष्ण कहाँ गए आज किन देखिँदैनन् भनेर कृष्ण क्वासी करो सिक्किम पितरी तिस्रुत्वै भएमा तुर बचा के गर्दैछौ बाबु कहाँ छौ भनेर जसोदाजी भन्न सन... थाल्नुभयो श्याम सुन्दरले भन्नुभयो आमा आमा म यहाँ छु के गर्दैछौ केही पनि होइन केही पनि गरेका कसरी गरेका केही त पक्कै गर्दैन त किन त्यो त्यो मट्कामा किन हात तलसम्म घुसाले केही होइन कसरी केही होइन हात डुबाका छौ त्यति तलसम्म यो गरे के गरेको यो पद्वी पद्मरागमणि के हुँदो रहेछ भन्ने कुरा मैले आज जाने हजुरले बिहान श्रृङ्गार गर्दा मलाई नारीमा पद्मरागमणिको कङ्कन धारण गराइदिनु भएको थियो यो पद्मराग भन्ने वस्तु त यस्तो हुँदो रहेछ मणि सूर्यका किरण परेबी कि यो त भदभद पोल्न थाल्दो रहेछ तातेर आउँदो रहेछ मेरो नारी रन्किन थाल्यो तातेर हिँड्नु अन्त केमा चाहिँ डुबाएर चिसो पारौँ भन्दै ल्याउँदा यसो विचार गरौँ यो मटकाको माखनमा तलसम्म हात डुबाउनु पर्दा चिसो शीतल होला भन्ने लाग्यो र यो डुबाएको ए ए मटकामा हात डुबाएको त्यो अनि यहाँ सेतो सेतो लागेको नि त मुखमा यहाँ चाहिँ यो चाहिँ के लाग्यो नि संयोग हो आमा जब मैले चिसो पार्नको लागि हात मटकाएको तल टिचसम्म पारेको थिएँ त्यसै बेलामा संयोले एउटा कमिलाले गएर यहाँ चिलिदियो माकनले मुच्छ हातले त्यहाँ कनाउने भए अनि लाग्यो आमा यो संयोग हो यो यसो त माले भन्नुभयो हे नारायण हे हरि कस्तो छोरो दिनुभयो मलाई जसको गोलीसन हो सुन्या सुने भइन्छ जसको रूप हेरो हेर्या हेरे भइन्छ कति पुण्यले पाए मैले जीवन धनयी रशीला. कति पुण्यले मैले, जीवन धनयी पुत्रीला धन्य चलता धन्य चुर्धन्य चिरो सलिला धन्य चलता भन्दै चुम्दै लिएर जानुभयो अहिलेसम्म भगवान गोकुल बिहारी हुनुहुन्छ अब सारा ब्रजवासीहरू चिन्तित हुन्छन् जसोदा माताले माखनकै समस्यामा सबैले वरपर काले आएर चुब्ली लगाए भनेर त्यसको घरमा श्यामचन्दरलाई ओखलसँग बाँधिदिन चाहनुभयो ओखलसँग बाँधिएका भगवान ओकलघिसार्दै अघि बढ्दा दुईटा ठुल्ठुला बढे बडे खरीका बोट थिए नल कुबर नाम गरेका मणिग्री नाम गरे दुईटा नलकुबर मणिग्रीव कुबेरका पुत्रहरू नारदजीको श्रापबाट खरीको बोट भएर पैदा भएका ती दुइटा रूख दुईतिरबाट ढले के भयो के भयो भन्दै सबै गए नन्द बाबा पनि जानुभयो कसले दिऊ यस्तो सजायो कठोर सजाय श्यामचन्दलाई सुकोमल श्यामचन्दलाई भनेर नन्द बाबा चित्त दुखाउन थाल्नुभयो घरे कुरा बुझ्दै जाँदाखेरि जसदाजीले दिएको हो त्यो भन्ने थाहा भएपछि ज्यसदाजीलाई डाँट्नुभयो नन्द बाबाले तिमी यति नै ठुरी छौ हेर बिचरा सुकुमार बालक कृष्णलाई यत्रा यत्र रू ढले दायाँ बायाँ केही भएन धन्य भगवान् नारायणको कृपाले भन्दै बडो करुणापूर्ण हृदयले खोलिदिनु भयो बन्धन श्यामसुन्दरलाई चुम्नुभयो आशीर्वाद दिनुभयो त्यसपछि फेरि सातो गयो होला डरायो होला भनेर तर्से होलान् भनेर फेरि शान्ति स्वतीको विधि गरियो श्यामसुन्दरको लगेर त्यसपछि सबै गोकुलवासीहरू सल्लाह गर्न थाले व्रजवासीहरू अब हामीले ठाउँ नसरी हुँदैन यहाँबाट नन्द बाबाले मथराबाट फर्किने बेला वसुदे वसुदेवजीले भनेका एक एक कुरा सम्झिँदै सारा मित्र ब्रजवासी मित्रहरूसँग भन्नुभयो बन्धु हो अब हामीले यहाँबाट डेरा सर कहाँ जाउँ त भन्दा हामी त गोपाल हौ गाउँको रक्षा हाम्रो परम धर्म हो हु। त्यसो हुनाले जहाँ गौमाताको चर्ने ठाउँ छ कलकल कलकल -कल नदीको प्रवाह छ जहाँ सुशीतल छाया भएका वृक्षहरू छन् सघन छायावाला जहाँ त्यस्तो सुन्दर कोमल घाँसको पनि व्यवस्था भएको कलकल कलकल नदी बगिरहेको सुन्दर गौमातालाई गोपगोपीहरूलाई अनुकूल हुने ठाउँ छ त्यहाँ जाउँ हामी अन्त सबैले एक राईले निश्चय गरे त्यस्तो त वृन्दावन छ वृन्दावन यो वृन्दावनलाई हामीले गोप गोपी पुण्यादृत जहाँका लता वृक्षर छन् सघन छाया भएका गाईहरूलाई चर्ने ठाउँ हुन्छ त्यहाँ कलकल कलकल गङ्गाजी छेउमा बोलेकी छन् पत्रेहरू छनम वृन्दावन नाम पसभ्यम नव कानम गोप गोपी गम सेव्यम पुण जाउँ वृन्दावन जाउँ भनेर गोकुलका सम्पूर्ण ब्रजवासीहरू अब वृन्दावनतिर जान्छन् आफू आफूसँग लैजानुपर्ने सारा सामग्रीहरू समेटेर आबार वृद्ध बनिता सब एक भएर गाडाहरूमा विभिन्न प्रकारका साधनहरूमा आरूढ भएर त्यहाँबाट अब वृन्दावनतिर सर्ने भए वृन्दावन जान्छन् र वृन्दावनमा गएर अर्धचन्द्र आकार बस्ती बसाउँछन् अर्धचन्द्राकार बस्ती बस्दा बिचमा त्यही नन्द भवन बन्छ जसमा राम बलदेव कृष्ण बलदेव रहने हुनुहुन्छ अब वृन्दावन पुगेपछिको पहिलो विलक्षण अनुभूति भगवानलाई हुन्छ कति सुन्दर वृन्दावनको परिवेश आहा कति रमणीय हेर यतातिर जमुनाजीको कलकल प्रवाह कोमल कोमल बालुवा कुलिन पर अलिपरतिर गिरिराज गोवर्धनको छट्टा साति रमणीय सर र सुखद हावा बगिराख्या छ तुलसीका वनहरू छन् जत्र तत्र वृन्दा छाएकी छन् जहाँ त कति सुन्दर यो वृन्दावनको भन वृक्षहरूलाई लक्ष्य गरेर भगवान् कृष्ण बलदेवजीसँग भन्नुहुन्छ बलदावजी यदि जीवन हो त यिनै वृक्षको हेर यी कहिल्यै आफ्ना लागि केही लिँदैनन् दिनु नै मात्रै छ यिनीहरूको यिनीहरू छाया दिन्छन् लकडी दिन्छन् फल दिन्छन् फुल दिन्छन् त्यस्ता दिने कुनै साधन मिलेनन् भनेदेखि आखिरमा अन्तमा आफै ढलेर खाद भएर पनि कुनै वृक्ष वनस्पतिको पोषणमा निमित्त भन्दुत जीवन गोवर्धन जमुना पुलिना नि प्रीति राम माधव महाराज परीक्षितजी प्रभु कृष्णलाई बलदेवजीलाई वृन्दावन धाम अति नै प्रिय लागो अति नै गिरिराज गोवर्धन छोटा जमुनाजीको पुलिन सघन छाया वाला वृक्षहरू कति सुन्दर वर्णन गरेकी जुन मेरा भाइले वृन्दावन निको लागि वृन्दावन भने त लागेरी वृन्दावन भने तो बडो नीको लागि निर्मल निर बहत जमुना भोजन दुध दही माने तो बडो को लागे भजन दुर्घ दही तडो कोला गेरी वृन्दवन माने त घर घर तुलसी ठाकुरवासी घर घर तुलसी ठाकुरवा सेवा से से से बडो लागे ठुर गोविन्दी मिको लगे वृन्दवन धामको वृन्दावन बिहारी लालको अब भगवान वृन्दावन बिहारी बन्नु हो यसपछि वृन्दावनमा लीला गर्ने क्रममा पहिला बादशाह चढाउनुहुन्छ भगवान बादशाह चढाउन गएको बेलामा पहिल्यै दिन कंशले पठाएको बदसा सुरुनाम गरेको राक्षस एकान्तमा पारेर कृष्ण बलदेवले पारे दहोच्नु पर्छ भनेर बादशाको रूप धारण गरेर गएको थियो बादशाको धारण गरेर गयौं भने सबै गोपाल गोभक्त छन् केही गर्दैनन् आफ्नो काम गर्न पाइन्छ भनेर बादशाहको रूपले गएको थियो बथानमा देख्ने बित्तिकै प्रभु मुस्कुराएर बलदेवजीसँग भन्न थाल्नुभयो बलदेव बलदाबुजी चिन्नु हो यो को हो बलदेवजीले भन्नुभयो चिने कनैया कंशले पठाएको छलिया हो यो बद सासुर अनि यसलाई के गर्नु पर्यो त जगद्गुरुलाई मैले सिकाउनु पर्छ परित्राणाय साधुनाम विना दुष्कृताम कसले भने तिमीले भने होइन मैले सिकाउनु पर्छ के गर्नुपर्छ जे गर्नुपर्छ गर न त्यो त छलिया आएको छ बादशाहको रूप लिएर राक्षस हो यो भगवान् कृष्णले त्यसलाई पछाडिका खुट्टा समातेर घुमाउनुभयो र पछाडि दिनुभयो पछार्ने बित्तिकै त्यो बादशाहको कहाँ रूप थियो र त्यहाँ त राक्षस थियो राक्षसमर हो त्यसको शरीरबाट निकलेको आत्मज्योति ज्योति भगवान सर्वेश्वर प्रभु कृष्णमा मिलिन भयो सचिदानन्द भगवानको चुच्चाको एक पाटो तल राखेर अर्को पाटो यसरी उठाएर बसिया छ भगवानको बालसकाहरू खेल्दै खेल्दै घर पस्लान् भन्ने पिर भइसकेका छ त्यसको त्यो स्थिति देखेर कुनै न कुनै अनर्थ यसले गर्छ भनेर भगवानले दुर्काश्वरको चुच्चाको बीचमा प्रवेश गरेर त्यसको ब्रह्मर भेदन गरिदिनुभयो सबले अंतरज्योति आत्मज्योति भगवान श्री कृष्ण में बिलीन भो सारा देवता बकाशुरा भगवान, भगवान सलाह करोजन का परिकार बनाई मगेर लाई भोलि हमारे सब वन भोजन कर